धेयक पारित बजे विवास और समृद्धि को बाटो खोले ओलीको भनाई सत्ता साझेदार दलको को बैठक भोली बेलुका बस्ने वैदेशिक रोजगार का व्यतीत रोक्न विशेष योजना लियाने तयारी अमेरिका द्वारा बदलास्वरूप दुई रूसी कूटीज्ञ देश निला उत्तर कोरियास्टिक को मिशल परीक्षण असफल र यूरोकप को फाइनल में भोली रात आयोजक फ्रांस रोर्चुगल खेलते फ्रांस ले जिते तीन अर्ब एघार करो पोर्चुगल ने जिते तीन अर्ब पुरस्कार पूचना फ्रिक्वेंस मोडुलेसन बयानबे दशमलव दुई मेगा हर्जरनेट में रेडियो एनपी प्रसारण भैर रात दस रा बजे यूनिटी खबर में स्वागत खबर अब विस्तारमा सुन्नुहोस् व्यवस्थापिका संसदबाट विनियोजन विधेयक दुई हजार तिहत्तर पारित भएको छ प्रधानमन्त्री के केपी शर्मा ओली र मन्त्रीहरूले आज बजेटबारे उठेका प्रश्नको जवाब दिएपछि विनियोजन विधेयक बहुमतले पारित गरिएको हो विधेयक पारित भएसँगै अब आगामी साउन एक गतेबाट बजेट कार्यान्वयनमा आउनेछ सा। बजेटवारे सांसदहरूले उठाएका प्रश्नको जवाब दिने क्रममा प्रधानमन्त्री ओलीले यो पटकको बजेटले मुलुकको आर्थिक विकास र समृद्धिका लागि बाटो खोलेको दावी गरे उनले सरकार बजेट कार्यान्वयन गर्न प्रतिबद्ध रहेको भन्दै यो बजेटको विपक्षीले विरोध गर्नुपर्ने कुनै कारण नभएको उल्लेख गरे सबै तह र तबकाका जनतालाई बजेटले समेटेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले अब नेपाल र नेपालीका निम्ति आर्थिक सामाजिक समृद्धि बाहेकको अर्को बाटो नभएको बताए बजेटले स्वदेशी लगानीमा ठूला आयोजनामा निर्माणमा जोड़ दिँदै आम जनतामा सरकारप्रति अपनत्व सिर्जना गर्ने अवस्था बनाएको भन्दै उनले अब आर्थिक विकासको एजेण्डामा राजनैतिक स्वार्थलाई प्रवेश दिन नहुने बताए प्रधानमन्त्री ओलीले आन्दोलनरत दलहरूसँग अनौपचारिक संवाद भइरहेको दावी पनि गरे उनले आफू वार्ताबाटै सबै समस्याको समाधान खोज्न प्रयासरत रहेको पनि स्पष्ट पारे आजै बजेटमाथि उठेका प्रश्नको अर्थमन्त्री विष्णु पौडेल र सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाब दिएका छनृ सत्ता साझेदार दलह बैठक भोलित्र बस्ने भाग पछिल्लो राजनैतिक अवस्थाबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज बेलुकाका लागि बैठक बोलाए पनि अवेरसम्म संसद बैठकमा रहनु परेकोले बैठक आइतबार बेलुकी छ बजेका लागि सारिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिनुभयो हिमालयसँगैको नौ सहमति हुँदा बजेट पारित गरेपछि आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउने भद्र सहमति भएको दावी गर्दै माओवादी केन्द्रले सहमति सरकार बनाउने पहल थालेपछि सत्तारूढ़ मुख्य दुई दलबीच केही खतपत देखे वैदेशिक रोजगार को क्षेत्र में देखा व्यतीत रोकने सरकार विशेष योजना तयारी लियाने जनाएको जनाये को आज व्यवस्थापिका संसद विनियोजन विधेयक दुई हजार तिहत्तर अन्तर्गत श्रम तथा रोजगार मन्त्रालयको छलफलमा सांसदले उठाएको प्रश्नको जवाब दिदै श्रम तथा रोजगार मन्त्री दीपक बोहराले त्यसका लागि सरकारले तयारी गरिरहेको बताउनुभयो फ्री भिसा फ्री टिकटलाई व्यवस्थित गर्न सरकारले काम गरिरहेको भन्दै ठगी नियन्त्रणका लागि कड़ा प्रावधानसहितको नीति तथा कार्यक्रम बनाई सदनबाट नै पारित गरिने मन्त्री बोहराको भनाइ छ वहाँले घरेलू कामदारमा महिलालाई असुरक्षित रूपमा विभिन्न देशमा लैजाने दी जारी रहेको र रह यो चिन्ताजनक भएको बताउँदै अवैधानिक रूपमा लैजाने कार्यलाई निरूत्साहन गर्नतर्फ सरकारले विशेष योजना लागू गर्ने जानकारी दिनुभयो देशभित्र रोजगारीको उपयुक्त अवसर नभएका कारण वैदेशिक रोजगारमा जानुपर्ने नेपाली युवाको बाध्यतालाई निरन्तर कम गरिने उल्लेख गर्नुभयो नेपालबाट हराएका धेरै बाल नभेटिने गरेको पाइएको छ देखी जेट मसान्त एक नेपाल दुई सय असट्ठी जना बाल बालिक हराई निवेदन दर्ता मध्य तीन 341 एकतालीस जना भेट को बाल बालिका खोज तलाश केन्द्र घर में हने झगड़ा साई को लैलही र मेला पर्वमा घुम्न गएका बेला बाल धेरै हराउने गरेको केन्द्रले जनाएको छ अहिले बढ़दै गएको सामाजिक सञ्जालको प्रयोग पनि बाल बालिका हराउने कारण रहेको केन्द्रका प्रमुख प्रहरी न्याय उपरीक्षक भक्त बहादुर विष्टले बताउनुभयो बाल बालिका केन्द्रका अनुसार हराउने मध्ये बालक पाँच जना छन् भने बालिका सात सय छन् जसमा जान एक जना बालक र एक जना बालिका मात्र भेटिएका छन् अमेरिकाले मस्कोमा आफ्नो कुटीनीतिज्ञमाथि गरिएको आक्रमणको बदला स्वरूप दुईजना रूसी कुटीनीतिज्ञलाई देश निकाला गरेको छ अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता जोन किर्वीले जुन नौसम्म रूसी कुटनीतिज्ञलाई अमेरिका छाड्न आदेश दिएको बताए तर उनीहरूको नाम भने सार्वजनिक गरिएको छैन यो महिनाको शुरूमा रूसी प्रहरीले मस्को नजिक अमेरिकी कूटनीतिज्ञलाई आक्रमण गरेका थिए तर रूसी अमेरिकीले भने कुटनीतिज्ञ सीआईएको काम गर्ने र परिचय पत्र देखाउन नमानेको तथा प्रहरीलाई आक्रमण गरेको दावी गरेको छ रूसले युक्रेनको स्वायत्त क्षेत्र क्राइमिया आफूमा विलय गराएपछि अमेरिका र यूरोपेली मुलुकले रूसमाथि प्रतिबन्ध लगाएका छन् यसबाट रूस र यी मुलुक बीचको सम्बन्ध चिसिएको छ उत्तर कोरियाले पन दुब्बीबाट गरेको ब्यालेस्टिक मिसाइल परीक्षण असफल भएको छ दक्षिण कोरियाका अनुसार यो परीक्षण कोरियाली प्रायद्वीपको पूर्वी समुद्रबाट गरिएको हो उत्तर कोरियाले संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बावजुद पनि परमाणु हतियार विकसित गर्ने प्रयास जारी राखेको छ राष्ट्रसंघको प्रस्ताव अनुसार उत्तरले कुनै पनि प्रकारको ब्यालेस्टिक मिसाइल प्रविधिको प्रयोग गर्न पाउँदैन उत्तर कोरियाको को को चुनौती सामना गर्ने भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनात गर्न तयार भएका छन् केही दिन मात्र अमेरिकाले उत्तर कोरियाली नेता किम जोङ उन विरूद्ध लगाएको प्रतिबन्धलाई प्यङयाङले युद्धको खुल्ला घोषणा भनेको छ युरोकपको फाइनलमा भोलि राति आयोजक फ्रान्स र पोर्चुगल खेल्दैछन् फाइनल जित्नेले युरोकपको उपाधि संगसँगै मोटो रकम पनि हात पार्नेछ यो यू युरोकपको आयोजक युरोपेली फुटबल महासंघ यूईएएफएले तीस करोड़ दश लाख यूरो अर्थात पैंतिस अर्ब उन्तालिस करोड़ छयासी लाख नेपाली रूपैया बराबरको पुरस्कार रकम छुट्याएको छ यूएएफले घोषणा गरे अनुसार आइतबारको फाइनल जितेमा फ्रान्सले दुई करोड़ पैंसठी लाख यूरो अर्थात तीन अर्ब एघार करोड़ चौसठी लाख नब्बे हजार नेपाली रूपैयाँ पुरस्कार पाउनेछ पोर्चुगलले जितेमा भने दुई करोड़ पचपन्न लाख यूरो अर्थात दुई अर्ब उनान्सय करोड़ अठासी लाख अस्सी हजार रूपयाँ पुरस्कार पाउनेछ चार वर्ष अघिको युरोकप जित्ने स्पेनले दुई करोड़ तीस लाख यूरो हात पारेको थियो यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ विनियोजन विधेयक पारित बजेटले आर्थिक विकास र समृद्धिको बाटो खोलेको प्रधानमन्त्री ओलीको भनाई सत्ता साझेदार दलको बैठक भोलि बेलुका बस्ने वैदेशिक रोजगारीका व्यथित रोक्न विशेष योजना ल्याउने तयारी अमेरिकाद्वारा बदला स्वरूप दुई रूसी कुटनीतिज्ञलाई दे देश निकाला उत्तर कोरियाले गरेको ब्यालेस्टिक मिसाइल परीक्षण असफल रो युरोक फाइनलमा भोलि राति आयोजक फ्रान्स र पोर्चुगल खेल्दै फ्रान्सले जिते तीन अर्ब एघार करोड़ पोर्चुगलले जिते तीन अर्ब पुरस्कार पाउने अवस्था समाचार श्रवण गर्नु भएकोमा तपाईँ र प्रविधि सहयोगी दिल दीपेशलाई धन्यवाद चाहेको बेला र कार्यक्रमहरू सुन्न पर्ने सम्पूर्ण हाम्रो भेट भोलि बिहान सात बजे हुने सा। आजलाई समाचार कक्षका सम्पूर्ण सँगै म विरेन्द्र पनि विदा हुन्छु नमस्कार